Yeah. थुप्लोच मेगा हर्समा लोकझङ्कारको अर्को एउटा नवीन श्रृङ्खला लिएर आज पनि भेट्न हामी आइसकेका छौँ प्रविधि कक्षीमा हुनुहुन्छ यति बेला रिजन अनि तपाईँको साथमा तपाईँ सँगै छु म प्रत्यक्ष थाहा नै छ लोकझङ्कारको यो श्रृङ्खला हामी लिएर हरेक दिन बिहान नौ बजेको बाढ़ी समाचार लगत्तै करिब करिब दस बजेसम्म आउने गर्छौँ र लोकझङ्कारको व्यवसायमा रहेर हामी विशेष गरी नेपाली लोकगीत सङ्गीतको बजारमा आएका चर्चामा रहेका केही समय अगाडि सुनिएका सबै खाले गीत सङ्गीतलाई तपाईँको माझमा प्रस्तुत गर्छौँ र लोकझङ्कारको आजको यो श्रृङ्खलामा भने आ, म कुनै अतिथिसँग आज कुराकानी गर्ने छैन किनकि आज मैले नेपाली लोकगीत सङ्गीतको क्षेत्रमा धेरै समय अगाडि चर्चामा रहेका ती पुराना पुराना लोकभाकाहरू तपाईँको माझमा लिएर उपस्थित भइसकेको छु र जे होस् यी पुराना पुराना गीत सङ्गीत पनि तपाईँको माझमा राख्नुपर्छ भन्ने उद्देश्यले पनि आजको बसाइमा भने विशेष गरी यी पुराना पुराना लोकथाकाहरू तपाईँ माझमा राख्ने जमर्को गरेको छु र यति बेला तपाईँले लोकझङ्कारको यो श्रृङ्खला रेडियो अर्पण एक सय त सुनिराख्नु भएको छ साथसाथै इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट रहेर सुनिरहेको छ र लोकझङ्कारको आजको यो श्रृङ्खलालाई सुरुवात गरौँ एउटा निकै नै पुरानो तर निकै नै चर्चित आवाज जुन आवाज अहिले नेपाली लोकगीत सङ्गीतको बजारमा त्यति बजेको त छैन त्यति सुनेको त छैन तर तपाईँ हामीले गीत सङ्गीत सुन्नुपर्छ र गीत सङ्गीतलाई माया गर्नुपर्छ पुराना गीत सङ्गीतलाई पनि माया गर्नुहोला लोकसङ्कारको व्यवसायबाट मेरो आग्रह तपाईँलाई यही रहनेछ र यति बेला लोकसङ्कारको सुरुवात गर्न चाहन्छु एउटा निकै नै कणप्रिय गीतबाट यो दाजुको मिरमिरे आँखा कस्तो मेरो भारतीय आँखा दाजुको मिमिरी आँखा कस्तो मेरो बिगारो दिमाखा बिमा कुमारी दुरा अनि रामभक्त जेजीज्यूको आवाज रहेको भाका तपाईँले सुनिसक्नु भएको छ लोकसङ्कारको व्यवसाय तपाईँ सुनिराख्नु भएको छ रेडियो अर्पण चाँड थुप्रो पाँच मेगहर्जमा र हामी यस्तै पुराना पुराना लोकभाकाहरू तपाईँको माझमा राख्छौँ र तपाईँलाई यिनै लोकभाका सहयात्रा गराउने कोसिस गर्छौँ आजको लोकसङ्कारको व्यवसायमा मैले यस्तै पुराना पुराना लोकभाकाहरू तपाईँको माझमा लिएर छु जुन भाका तपाईँले अहिले त्यति सुन्नुभएको छैन त्यति बजेका छैनन् र त्यति तपाईँ हामीले सुनेका पनि छैनौँ ती भाकाहरू आजको कार्यक्रममा प्रस्तुत गरिराखेको छु र तपाईँलाई आग्रह पनि गर्छु कि तपाईँले यी पुराना पुराना लोक भाकाहरूलाई माया गर्नुहोला होला, अरूलाई सुन्न प्रेरित गर्नुहोला जब हामीले पुराना पुराना गीत सङ्गीतको संरक्षण र सम्बर्धन गर्न जानेनौँ यी पुराना पुराना गीत सङ्गीतको मूल्याङ्कन गर्न सकेनौँ भने वास्तव यी नयाँ नयाँ गीत सङ्गीतको पनि हामीले मूल्याङ्कन गर्न सक्दैनौँ जब पुराना गीत सङ्गीतको संरक्षण हुन्छ तब नयाँ नयाँ गीत सङ्गीतहरूको सृजना पक्कै पनि हुनेछ त्यसैले पनि यी पुरानो आवाज अनि यी पुराना शब्दहरूलाई सधैँ माया गर्नुहोला सधैँ सुन्नुहोला यो आग्रह गर्छु र यति बेला लोकझङ्कारको यो श्रृङ्खलामा फेरि पनि अर्को एउटा पुरानो भाका नै तपाईँकोमा राख्न चाहन्छु सोमभद्राचार्य अनि लोचन भट्टुराईको स्वरमा सजिएको गीत हो निकै नै पुरानो छ तर निकै नै चर्चित पनि हो पारीबाट कुलको पात बजाउँदै <स्थ> Paribata ku ayo, salakupata vadao day, hitakari maya lai bulao day, aha hitakari maya lai bulao day. Paribata ku ayo, salakupata vadao day, hitakari maya lai bulao day, मायालाई पुल बोलाउँदै मेरो बुखरा यो बुझ्ने भना घर त मेरो रु यो दुःख बुझ्ने गो छौ भने नगर दु आहा झन् लवकर पय filt 높ध लै यो बुनि लाइछु क्यारे बुनि बुनि लाइछु क्यारे बुनि बुनि पारी बाठको आयो चालको बाठ बजाउँदै जित हररी मयलाई बुन्या या ग घरा सम दर्पण सुनो होला रेडियो आर्पण को व्यवसायिक विश्राम पछाडिको यो समयमा फेरि पनि स्वागत गर्न चाहन्छु तपाईँ सम्पूर्णलाई यो श्रृङ्खलामा र यो श्रृङ्खलामा आज मैले विशेष गरी ती पुराना पुराना लोक भाकाहरू तपाईँकोमा आजमा प्रस्तुत गरिराखेको छु जुन भागा सुन्दाखेरि वास्तवमै तपाईँ हामीलाई एउटा लोकगीत यो हो लोकगीत यस्तो हुनुपर्छ भन्ने भावना छ त्यस्तै भाकाहरू तपाईँको माझमा राखिराखेका छौँ त्यसो त अहिले नेपाली लोकगीत सङ्गीतमा धेरै एल्बमहरू बजारमा आएका छन् धेरै एल्बमहरूलाई तपाईँले मन पराउनु भएको छ निकै नै तपाईँ हाम्रो मन पनि छोएका छन् ती एल्बमले तर कहीँ कतै एउटा व्यावसायिक रूपमा लोकगीत सङ्गीतको बजार अगाडि फर्स्ट आएको हो कि जस्तो पनि लागिराखेको छ यी गीत सङ्गीतलाई कम सुन्नु अनि नयाँ नयाँ गीत सङ्गीतलाई बढी प्राथमिकता दिनु त्यो पनि दुई चार दिन निकै नै चर्चामा आउँछन् त्यस पछाडि हराउँछन् ती गीत सङ्गीतलाई तब हामीले निकै नै महत्त्व दिन थालेका छौँ यसले पनि गीत सङ्गीतहरू पछाडी परेका हुन् कि जस्तो पनि लागिरहेछ जे होस् गीत सङ्गीत सुन्नुहोस् तपाईँ नेपाली गीत सङ्गीतलाई माया गर्नुहोस् त्यसमा कुन गीत सङ्गीत कस्तो छ कस्तो खाले गीत सङ्गीतलाई वास्तव लोकगीत भन्न मिल्छ वास्तवमय लोक भाका भनेका कस्ता गीत सङ्गीत हुन् त्यसको मूल्याङ्कन भने तपाईँ आफैले गर्नुपर्छ किनकि तपाईँ धेरै बुझ्ने हुनुहुन्छ धेरै समझदार हुनुहुन्छ र आफ्नो भाका आफ्नो परिवेश आफ्नो संस्कृति कुन हो कस्तो हो र कस्तो हुनुपर्छ तपाईँलाई पनि थाहा छ मूल्याङ्कन गर्ने बाली बसाल्नुहोला र जुन गीत सङ्गीतले नेपाली गीत सङ्गीतको लोकगीत सङ्गीतको इतिहासलाई यहाँसम्म ल्याइ पुर्याएको छ ती आवाजहरूलाई ती स्रष्टाहरूलाई अनि ती शब्दहरूलाई तपाईँ हामीले पक्कै पनि भुल्नु हुँदैन कहिल्यै पनि भुल्नु हुँदैन र नभुल्नुहोला यो आग्रह पनि गर्छु यति बेला लोकझङ्कारको यो श्रृङ्खलामा फेरि पनि अर्को एउटा पुरानो भाका नै तपाईँको माझमा राख्न चाहन्छु खड्ग गर्बुजा अनि साथीहरूको आवाज रहेको मा भाका हो यति बेला लोकझङ्कारको व्यवसायमा तपाईँकै लागि चोरीले बिर्सेर गए नि सम्झना मनाइमा निकै नै मिठो भाका तपाईँले सुनिसक्नु भएको छ लोकसङ्कारको यो बसाई तपाईँ सुनिराख्नु भएको छ रेडियोहरू पनि एक सय चार थुप्रो पाँच मेगाहरमा र आजको लोकसङ्कारको यो श्रृङ्खलामा रहेर मैले तपाईँलाई पुराना पुराना लोकभाकाहरू तपाईँको माझमा प्रस्तुत गरेँ किनकि आजको कार्यक्रम हामी लगभग अन्तमा आइसकेका छौँ त्यसैले पनि प्रस्तुत गरेँ भन्दैछु यही तिनजेलसम्म तपाईँले लोकसङ्कारको यो श्रृङ्खला सुनेर बस्दिनु भयो तपाईँलाई धेरै धेरै धन्यवाद त्यस्तै गरी इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण नाम कम लगइन गरेर विश्वको जुनसुकै कुनामा रहेर तपाईँले साथ दिनुभयो तपाईँप्रति आभारी छु र विशेष गरी प्रविधि कक्षमा रहेर यति जेलसम्म साथ दिनुभएको थियो प्राविधिक मित्र रिजनले रिजनलाई धेरै धेरै धन्यवाद दिन्छु र लोकझङ्कारको आजको यो बसाइबाट भने म प्रतीक्षा पनि छुटिन्छु नेपाली लोकगीत सङ्गीतलाई माया गर्नुहोस् त्यसमा पनि पुराना पुराना गीत सङ्गीतलाई सधैँ सुन्नुहोस् र सुन्ने बानी बसाल्नुहोस् अनि अरूलाई पनि सुन्न प्रेरित गर्नुहोला यति भन्दै लोकझङ्कारको आजको यो श्रृङ्खलाबाट म प्रतीक्षा पनि छुटिन्छु हवस् नमस्कार मलाई झ